कार्यक्रम अर्पण शुभ सांज सिटी एक्सप्रेस मनी ट्रांसफर आपको आठौ वार्षिकोत्सव को अवसर में सगौरव प्रस्तुत करद पैसा हाथ हाथ में उपहार आठ आठ मोजना में सहभागी जित्होस दैनिक आठ जना प्रूफ जैकेट प्रत्येक आठ दिन में एक जनाटफोन हर एक महीना आठ गत एक जना एक तोला सुन को सिक्री ती कहा हो रंपर उपहार में एक जना मोटर विस्तृत जानकारी को लजिके सीटी एक्सप्रेस को भुगतानी वा राष्ट्रीय दैनिक हेस्प जानकारी को लगी फोन चार दु एक्सप्रेस मनी ट्रांसफर पुर्व संर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभसाजको व्यवसाय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट साथ मिलिराखेको छ विष्णु र म तपाईँकै लोक संगीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघहसँगै इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर रह पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे बजे बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा उपस्थित हुन्छ यो आधा घन्टे बसाइमा तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ मिठा मिठा लुकदोरी भाकाहरू बजाएर हामीले बजाउने लुकदोरी भाका मार्फत तपाईँ आफ्ना आफन्त स्टमितालाई सम्झना सन्देश राख्न मन लागेको छ भन्ने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न र शून्य छपन्न कार्यक्रम अर्पण शुभसाँझको आजको अवसायमा भने सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रायोजन गरेको छ आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आत्मा योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक विभिन्न उपहारहरू यति मात्रै होइन र एकजनालाई बम्पर उपहार मोटर पनि रहेको छ विस्तृत जानकारीको लागि चाहिँ नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर र राष्ट्रिय दैनिकमा बुझ्नुहुन अनुरोध गर्दछु कार्यक्रम अर्पण शुभ साँझ के व्यवसायमा हुनुहुन्छ मन लागेको छ भने दुई टेलिफोन नम्बर हामीले खुला गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुरबाट के भन्नुभयो प्रेम कुमारी धेरै दिनपछि आउनु भयो नि त कार्यक्रममा हजुर हजुर अनि साउन्ड कतिको लागिरहेछ प्रेम कुमारी कुमारीजीलाई साउन्ड लागिरहेछ हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुरलाई धन्यवाद अनि हजुर अनि मेरो घर मम्मी बाबा अनि पुरा साथीहरूलाई धेरै धेरै हुन्छ प्रेम कुमारीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी आगामी श्रृङ्खलाको कार्यक्रममा पनि उपस्थित हुँदै हुनुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला मारिवाट्य प्रेम कुमारी आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो दाजु नमस्ते हजुर शङ्करजी आजको दिन के कसरी बिताइरहनु भएको छ तपाईँले मेला मेला खाना घर जाँदै पनि कार्यक्रम हरफ सुबसा राख्नु भएको छ निकै नै माया गर्नुहुन्छ र कार्यक्रम भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ सम्झ न त अब सुन्दर तामाङलाई मेरो यति बेला धादिङबाट शङ्कर चेपाङ आउनु भएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ काम गरेर बाटोमा हिँड्दा पनि रेटी अर्पणमा बस्ने कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय छुटाउने मन लागेको छैन भनेर बाटोमा हिँड्दा पनि सुनिराख्नु भएको छ भने माया गर्नुहुन्छ कार्यक्रम अर्पण शुभ साँझको यो मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन अनुसम्रघमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो। दादा नमस्ते। नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? गाईघाटबाट सन्जो। गाईघाटबाट सन्जो। हजुर। सन्जोजीले आजको दिन के कसर बिताउनुभयो? बसियो, धानहरु गोड्यो, खुल्तानी बारीतिर खाना बनाय त्यतिकै। खाना बनाइ सकनुभयो। अनि, खाना नि? हुन्छ सन्जुजी हामी एकैछिन पछाडि एउटा मिठो लोकदरी भाका बचाउँछौँ त्यसमार्फत कसलाई सम्झाउन चाहनुहुन्छ राज रातदालाई पछि छ दिदीलाई मेरो बहिनी निसालाई सान्चीलाई दिदीको छोरा सानो भाइको लागि मेरो बाबा मम्मी दिदी ठुल बाबा मेरो साथी बिनाको लागि अनि साथीहरू सिउति सागर मलाई सजिलो भने चिन्न तिमी सम्पूर्णको लागि हुन्छ सञ्जुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार कार्यक्रम अर्पण शुभसाँझको व्यवसायमा घाइघाटबाट सञ्जय आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु छ भइसकेको छ शून्य छप्पन्न पाँच त्रिसठी र शून्य छप्पन्न पाँच त्रिसठी हामीले खुल्ला गरिराखेका छौँ अब एउटा मिठो लौधरी भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ डिङ मार्सिले मार्सिले माटोमा चेकिङ पर्यो गाडीबाट झार्यो बुझ्यौ नरिसाउन डालिङ मा पसिल मार्यो, मा मार्यो, मा मार्यो, मा मार्यो, मा मार्यो. साउन बिगारने तिम्रेखो लाली तिम्रेखो लाली बेमानी नजर सबका मुटू चीरा पानी तिम्रो नजर झड़ा ठाकुर मरने बीहे भाई साउन टारलिङ नपसेले मा मासिले मार्यो मा पसिले मार्यो मापसेले मार्यो बिस मा मा मा बाटोमा चेकिङ पर्यो गाडीबाट झार्यो <laughs> बुझ्यो बिचबाटै चेकिङ पऱ्यो गाडीबाट झार्यो माफसले माऱ्यो निकै नै रमाइलो लुकदोरी भाका थियो कार्यक्रम अर्पण शुभ साँझको यो वसाईमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको यो आधी घन्टे वसाईमा मिठा मिठा लुकदोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि आनन्द दिने कोसिस गरिराखेका छौँ तपाईँ दिनभर आफ्नो काममा व्यस्त रहनुहुन्छ त्यो दिनभरको थाकाल थोरै भए पनि परे राख्ने कोसिस गरिराखेका छौँ मिठा मिठा लुकदोरी भाकाहरू बजाएर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 के कसर ए, दादा। खाना खाना खानु कि हुन्छ बाबुजी कार्यक्रम सम्झना घर परिया हुन्छ बाबुजी कार्यक्रममा अनुभव खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट बाबु तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा, विदा भइसक्नु भएको छ तपाईँ सुनिराख्नु भएको छ सा, सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाहरूसँगै चाहिँ डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा पनि कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट है अनि आज व्रत बस्नु भयो कि मैले भन्न खोजेको बिनाजी व्रत बस्नु भयो कि नाइ भने तपाईँ आज व्रत बस्नु भयो कि भएन तपाईँ आज व्रत बस्नु भयो कि भएन ए होइन सबै कुरा पाउने मान्छेले व्रत बस्नु पनि भएन ए ए हुन्छ बिनाजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हुन्छ बिनाजी कार्यक्रममा खुसी लाग्यो आउँदै गर्नुहोला यति बेला गाईघाटबाट बिना आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ हजुर मृन्दनगरबाट एम विश्वकर्मा हाम्रो दिउँसो पनि कुराकानी भएको जस्तो लाग्यो विश्व अनि के गर्दै हुनुहुन्छ अहिले बसाउ नै हो बसी बसा भन्नु पऱ्यो होइन हजुर हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ फर्स्ट अफ अनि मलाई जबकि एम विश्वकर्मा अनुप भनेर चिन्नुहुन्छ उहाँहरूको लागि र यतिखेर अर्पण जबसले जुन गर्नुभएको छ लागि हुन्छ एम विश्वकर्मा जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला ब्रेनगरबाट एम विश्वकर्मा अनुप आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ दुईवटा टेलिफोन नम्बर तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब पनि एउटा मिठो भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ पश्मिना को पछूरी तका बाट छुपी माया तिमलाखे कुछ जीमा छुपी कपूरी का मचा बाटा गैरो हम्र माया झलब गैरो माया लुले तर गवाट्य गहिरो हो हाम्रो माया झनै निकै नै मिठो लग्जरी भाका थियो कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा राखिसकेका छौँ कार्यक्रम कर अर्पण शुभसाजको प्रायोजन गरेको छ सिटी एक्सप्रेस मई टान्सफरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा विभिन्न अब पुरस्कारहरू लिएर आएको छ तपाईँ दैनिक पुरस्कार जित्न सक्नुहुनेछ यति मात्रै नभएर एकजनालाई बम्पर उपहारमा मोटर बाइक पनि रहेको जानकारी गराउँछौँ हामी र विस्तृत जानकारीको लागि नजिकैको सिट्रिक फ्रेसको भुक्तानी काउन्टर र राष्ट्रिय दैनिकमा बुझ्नुहोला फोन नम्बर रहेको छ चार एक नौ फोन नम्बर तपाईँलाई फेरि एकचोटि भन्न चाहन्छु चार दुई तिन एक नौ शून्य शून्य रहेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको छ एकदम भरपर्दो मनी ट्रान्सफर यदि तपाई कतिपल्ट आफ्नो आफन्त इष्ट मित्रलाई पैसा पठाउँदै हुनुहुन्छ भने एकदम भरपर्दो मनी ट्रान्सफर रहेको छ सिटी एक्सप्रेस मनी ट्रान्सफर र आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा चाहिँ सगौरो प्रस्तुत गर्दै पैसा हात हतमा उपहार आठ आठमा लिएर आएको छ तपाईँहरूले बुझ्नको लागि चाहिँ नजिकैको सेट एक्सेस भुक्तानीको काउन्टर र राष्ट्रिय दैनिकमा बुझ्नु हुन अनुरोध गर्दछु फोन नम्बर रहेको छ चार दुई तिन एक शून्य सुन, नौ शून्य शून्य भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ बिताइरहनु भएको छ दिनहरू त्यसरी बितिरहेको छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश क कसको लागि राख्न चाहनुहुन्छ दिदी यहाँ रन्जना हुनुहुन्छ उहाँलाई मृत्यु सम्झना भन्छु अनि मेरो घर बाबा मम्मी दाई भाउजू अनि मेरो साथी अनिता अनुजा अनि र झेला सिमरा दिनुहुन्छ उहाँ सम्पूर्णको लागि दाजु हुन्छ सिमराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु लगाइहाल्यो भने छुटिन्छौँ नमस्कार यति बेला इच्छा कामनाबाट सिमरन आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ म बोल्ने कोसिस गरिराखेको छु र उहाँले मेरो आवाज पनि भएको छैन कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो मित्र आउनु त भएको छ तर पनि उहाँको आवाज मैले सुन्न सकेको छैन र कुराकानी गर्ने प्रयत्न चाहिँ म गरिराखेको छु कार्यक्रमलाई प्रायोजन गरेको छ सिटी एक्सप्रेस मणि टान्सभरले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हतमा उपहार आठ योजनामा सहभागी भई जित्नुहोस् दैनिक विभिन्न उपहारहरू यति मात्रै होइन एकजनालाई बम उपहार मोटर बाहेक पनि रहेको छ र विस्तृत जानकारीको लागि चाहिँ नजिकैको सिटी एक्सप्रेस भुक्तानी काउन्टर राष्ट्रिय दैनिकमा बुझ्नु अनुरोध गर्दछु फोन नम्बर रहेको छ चार टेलिफोन सम्पर्कमा फेरि भने कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो Hello, नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ बस्छ अनि साउन्ड कतिको लागिरहेछ लोकजीलाई साउन्ड कतिको लाग्छ लोकजीलाई भनेको मैले हल्का फुल्का यसो दिदी बहिनीहरूले मेहदी लाउँदा आफू पनि अलिअलि लागिरहेको छ हुन्छ लगी कार्यक्रम सम्झना हुन्छ लगजी खुसी लाग्यो अहिले यति बेला चणी भन्स्याङबाट लोकगुरुमा आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार एकदम ठीक छ सरजी अनि के छ तपाईँको नयाँ नवलो खबर अनि आज व्रत बस्नु भयो कि आज व्रत बस्नु भयो हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न चाहनु हुन्छ सर नमस्कार यहाँ यति बेला पदमपुरबाट सर अधिकारी आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ अब नै हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ र भोलि फेरि कार्यक्रम अर्पण शुभ साँझको अर्को वसाईमा हाम्रो भेट हुने नै छ यति सामुदायिक रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको देरे देरे साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो माडीबाट प्रेम कुमारी धादिङबाट शङ्कर चेपाङ गाइघाटबाट सञ्जु कुरागबाट बाबु तामाङ गाईघाटबाट बिना ब्रेनगरबाट एम विश्वकर्मा अनुपले फोन गर्नुभएको थियो इच्छा कामनाबाट सिमरन चण्डी भन्जाङबाट लोकगुरुङ अन्तिममा फोन गर्नुभएको थियो पदमपुरबाट सर अधिकारीले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूप्रति धेरै धेरै धन्यवाद भन्दै आज कार्यक्रम प्रायोजन गर्ने सिटी एक्सप्रेस मणि टान्सफरलाई पनि विशेष धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहायत्री हिमा दिवस मगर पनि कार्यक्रम यतिखेरसम्म तपाईँको रेडियो सेट र मोबाइल सेटसम्म पुर्याउने प्राविधिक मित्रको लागि विष्णुलाई विशेष आभारी प्रकट गर्दै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार तिसिउ तिर्षिउ छ सामानै छैन आदर छैन दुःख छ बोनी आज भेटाको परिवाल पाएको मान्छे छ सानी चल्चले बानी बल्लै भोजल पागो आज पाएको पोखरा आएको म परिपाले छ चल्चले बानी बल्लै भोजल पागो मान्छे छ सानी चल्चले बानी बल्लै भोजल पागो पॉइंट पार एक सौ चार थोपलो सिटी एक्सप्रेस मनी ट्रांसफर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 हाम्री ममतामय माता कलावती सुविदीको असामयिक निधन भएकोमा सागर जानुहुने इष्टमित्र छरछिमेक बन्धुबान्धव एवं सम्पूर्णमा यही